र पच्चिस बुधे बाधआ संशोधन नगर्ने कार्यदलको निर्णय निर्वाचनको मिति भोलिका दिपेन्द्रले घटाएको भने पनि अझै रह अलकायदा को रासायनिक हथियार प्रयोग तथा तस्करी संबंधी योजना विफल बनाई ईराकी अधी ईरान का राष्ट्रपति मोहम्मद अहमदेनजात तथा सरकार का उच्च अर्घटना जोगि पलसर स्पोर्ट्स अवाज का लोकप्रिय खिलाड़ी मनोनयन सावजनिकर्चित खिलाड़ी मनोनयन नमस्कार रेडियो पास मा विक्रम सम्भव दुई हजार अन्ठाउन्न साल उन्नाइस गते राति दरबार भित्र भएको गोलीका पारिवारिकंड में तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्य युवराज दीपेन्द्र अधिराज कुमार निराजन राजुति सहित दस जनातु घटना पशी तत्काल सरकार द्वारा गठित समिति छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दिपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई आम नागरिकले पताएका छैनन् नेपाली नागरिकले कहिल्यै नबिर्सने यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो तत्पश्चात महत्वाकांक्षी राजाको रूपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो जनआन्दोलन दुई हजार बैसठी त्रिसठीको सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राज संस्थाकै अन्त्य हुन पुग्यो हत्याकाण्ड भएको नारायण दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ घटनाको बाह्र वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन एकीकृत पा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुँदा हत्या र पत्ता लगाई कारवाही गर्ने प्रतिबद्धता जनाए पनि उहाँले आफ्नो भनाइलाई कारणमा ल्याउन सक्नु भएको छैन दिपेन्द्रले आफ्नै प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिएको जोगमा वंश नै विनाश गरेको भनिँदै आएको छ दरबार हत्याकाण्डको छानिन गर्न गठित समितिले निकालेको प्रतिवेदनमा पनि दिपेन्द्रले नै हत्या गर्न अघि पटक पटक देवयानीसँग मोबाइलमा कुराकानी गरेको उल्लेख गरेको छ हत्याकाण्ड अघि दिपेन्द्र रक्सी र लागू औसधको नासामा रहेको समेत प्रतिवेदनमा उल्लेख छ नसाकै सुरुमा दिपेन्द्रले देवयानीसँग कुराकानी गरेको र देवयानीले पनि दिपेन्द्रको हालचाल बुझ्न दिपेन्द्र र सहयोगीहरूलाई फोन गरेको प्रतिवेदनमा उल्लेख छ यसले दिपेन्द्र र देवयानी बीच नजिकको सम्बन्ध रहेको अनुमान त गर्न सकिन्छ उच्च स्तरीय राजनैतिक समितिको कार्यदलमा सरकार बनाउँदा भएको एघार बुद्धे सहमति र पच्चिस बुद्धे बादडका फोका आदेश संशोधन नगर्ने सहमति भएको छ कार्यदलको बैठकले एघार बुधे र पच्चीस बुद्धमा आधारित भएर अघि बढी सहमति गरेको कार्यदलमा नेपाली कंग्रेसका सदस्य रामशरण महतले जानकारी दिनुभयो तर थ्रेसहोल्ड लगायतका विषयमा भने विवाद भएको एमालेका रघुजी पन्तले जानकारी दिनुभयो विवादको कारण यसबारे कुनै निर्णय हुन सकेन चुनावी अध्यादेशको मस्यौदामा सुझाव दिन गठन भएको कार्यदलले एघार बुद्ध र पच्चिस बुद्धलाई आधार मानेर अघि निर्णय गरे पनि विवादका विषयमा सहमति जुटाउन सकेन एघार बुद्धि र पच्चिस बुद्ध सहमतिलाई आधार मान्दा संविधान सभाको सदस्य संख्या चार सय एकानब्बे हुन्छ भनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठकले संविधानसभा निर्वाचन एकीकृत माओवादी मकवानकोद्वारा हेटवाडामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेसम्म कङ्ग्रेस एमालेको आलटालका कारण चुनावको मिति तोक्न नसकेको बताउनु भयो उहाँले मङ्सिरमा संविधान सभाको चुनाव गरेर छाड्ने योजना अनुसार नै काम भइरहेको बताउँदै निर्वाचन कसैले चाहेर नरोकिने दावी गर्नुभयो मुलुकको आर्थिक क्रान्तिको बाटोमा अगाडि लम्किसकेको बताउँदै यसलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउँदै अध्यक्ष प्रचण्डले मुलुकमा परिवर्तन न्याय र समानताको लागि एकीकृत माओवादीलाई जनताले जसरी पनि यसपटक बहुमतमा पुर्याउने दावी गर्नुभयो नेकमा वरिष्ठ नेता मधव कुमार नेपाल ने मुल्क निश दिन आगामी चुनाव में व्यक्ति और पार्टी को भाव लोकतंत्र को जीत आवश्यक आज राजधानी में कार्यक्रम नेता राजनैतिक अस्थिरता को अंत्य कर सके म्लूक अगी बढ़ सकने वता राजस्कार विश हो सकता राजनीति पैसा कमाने व्यवसाय बंद गई नेता को भनाई थी आम जनता ने पार्टी राजनीतिज्ञ एवटे डालो में राखे हेन्नभंदा सही रलत छुट्या आवश्यक भना एक दुई राजनीतिज्ञ नेपाली राजनीति को छविने बिग्रिक समेत दावी कर नेपाली कङ्ग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले दोस्रो संविधान सभाको निर्वाचनको मिति दुई दिनभित्रमा घोषणा हुने बताउनु भएको छ उहाँले मिति मङ्सिरको पहिलो साता हुने समेत दावी गर्नुभयो प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले सोमबार बस्ने उच्च स्तरीय राजनैतिक बैठकले निर्वाचन अध्यादेश पारित गर्ने र निर्वाचनको मिति घोषणा हुने बताउनु भयो मङ्सिरको पहिलो साता संविधान सभाको निर्वाचन गर्न सबै दल समत भइसकेकाले भोलि बस्ने उच्च स्तरीय राजनैतिक दलहरूको सहमतिमा निर्वाचनको मिति घोषणा हुने उहाँले एघार र पच्चिस फुकालाई आधार मानेर वर्तमान सरकार गठन भएकाले सहमति विपरीत कसैले जान नहुने बताउनु भयो निर्वाचन लोकतान्त्रिक पद्धतिको उत्तम आधार भएकाले निर्वाचनको विरोधमा रहेका आन्दोलनरत दलहरूलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग प्रधान न्यायाधीशको पदबाट राजीनामा नेपाली ी कंग्रेस नमाग भयो एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले एघार बुद्ध राजनैतिक सहमति र रा पच्चीस बुद्धे बादड गाउँ फुकाउमा सरकार निर्वाचनको मिति घोषणा गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षमा अनन्तले भन्नुभयो अब दलहरूलाई फर्केर सरकार बस्नु हुँदैन एघार बुधे र पच्चीस बुधेमा अडिक निर्वाचनको मिति घोषणा गर्दै सरकार अघि बढ्नुपर्छ हामी पूर्व सहमतिको पक्षमा नै छौ माओवादी नेता अनन्तले निर्वाचनमा नै नआउने नेकपा माओवादीका लागि मन्त्री परिषद प्रधान पद वजीनामा दौचित्य नार सानब्बे संख्या स्वीकार भदेश जनजाति दलित को प्रतिनिधित्व अनुपात पुराने एनअन्सार जोड़ संविधान सभा को निर्वाचन में थ्रेस होल्ड को व्यवस्था न दलच सहमति न डाक्टर प्रकाशन महतले अहिले सहमतिभन्दा बाहिरको कुरा गरे दलहरूको हातबाट सधैँको लागि सत्ता फुत्किने दावी गर्नुभएको छ प्रधान न्यायाधीशको राजीनामा जस्ता पूर्व सहमति विरूद्धका नयाँ कुरा गरे निर्वाचन विथुलिने उहाँको भनाइ छ पूर्व सहमतिअनुसार नै संविधान सभाको संख्या हुनुपर्ने र त्रिसफोट पनि हुनुपर्ने भन्दै उहाँले ए माओवादी के गर्ने भन्ने दुविधामा रहेको दावी गर्नुभयो एमाले सचिव युवराज गेवालीले ए माओवादीभित्र वैचारिक अन्यलता रहेकोले मुलुकले दुःख पाएको दावी गर्दै संविधान सभाको संख्या र त्रिशणको विषयमा भएको पूर्व सहमतिमा अडिग रहन माओवादीलाई आग्रह गर्नुभयो नेकपा माओवादी सहितका दलहरूलाई सहमतिमा ल्याउन मन्त्री परिषद अध्यक्षले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने उहाँको भनाइ छ राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष मण्डलका सदस्य डाक्टर प्रकाशन्द्र लोनीले मन्त्री अध्यक्षले प्रधान न्यायाधीश पदबाट राजीनामा दिए निर्वाचनको वातावरण बढ्ने दावी गर्नुभयो राष्ट्रीय मध्य समाजवादी पार्टी का अध्यक्ष शरद सिंह भंडारी चार दलको दल सरकारले सींडिकेट बाट निर्माण के कन हालत में निर्वाचन कर राष्ट्रिय मध्यस अपाङ्ग द्वारा आज वीरगन्जमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले निर्वाचनको घोषणा आजभोलि हुने भन्दै मधेसी मोर्चासहितको चार दलले नौटङ्की देखाइरहेको आरोप लगाउनुभयो उहाँले आफ्नो पार्टीको लडाईँ विभेदका विरुद्ध भएको बताउँदै अपाङ्ग दलित उत्पीडित वर्गलाई आरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो राष्ट्रिय <ileri> मानवाधिकार आयोगले देशका उठे जिल्लामा कार्यालय खोल्ने तयारी गरेको छ जनस्तरमा मानवाधिकारको सचेतना बढाउन र मानवाधिकारको संरक्षण सम्बर्धन गर्ने कार्यालय खोल्ने अवधारणा अधिकारीको आयोगले जनाएको छ सबै जिल्लामा क्रमिक रूपमा सम्पर्क कार्यालय खोल्ने अवधारणा सहितको पत्र आयोगले प्रधानमन्त्री तथा मन्त्री परिषदको पठाएको छ केन्द्रीय क्षेत्रीय तथा उप कार्यालय गरी अहिले नौवटा जिल्लामा आएका कार्यालय छन् विराटनगर जनकपुर पोखरा नेपालगंज र धनगढीमा आएका क्षेत्रीय कार्यालय छन् भने बोटोल झुमला रोटांग कार्य सब जिला कार्य खोले परार लागू मानवाधिकार संबंधी राष्ट्रीय कार्योजना भावना रानी स्तर में मानवाधिकार हनन का विषय तत्काल संबोधन कर सहयोग मिलने आयोग पूर्वी चितवनको कुम्रोज गाविसलाई नेपालकै पहिलो नमुना गोबर ग्यास गाविस घोषणा गरिएको छ वन तथा संरक्षण मन्त्री टेकबहादुर थापा घरले एक समारोहका बीच कुमलाई नमुना गोबर ग्यास गाविस घोषणा गर्नुभएको हो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 नमुना अस्सी प्रतिशत गोबर गांस निर्माण समिति का अध्यक्ष कुल प्रसाद भूषाल जानकारी भूसाल काम गावि एक हजार सासे पचास अहिलेसम्म एक हजार तिन सय चौरात्तर घरमा गोबर ग्यास निर्माण गरिएको र बाँकी घरधुरीमा गोबर ग्यास निर्माण कार्य चलिरहेको छ कार्यक्रममा बिएसपी नेपालका कार्यकारी निर्देशक बलराम श्रेष्ठले चितवनमा सोह्र बायोग्यास प्लान्ट निर्माण भएको जानकारी दिँदै गोबर ग्यास निर्माणले बहुआमिक फाइदा पुगेको बताउनुभयो त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका कार्यक्रम संयोजक चिरञ्जीवी पोखरेलले गोबर ग्यास निर्माणले महिलाको स्वास्थ्य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 मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष एमबहादुर परियार मध्यमाञ्चल वन निर्देशनालयका निर्देशक राजदेव प्रसाद यादव लगायती बोल्नुभएको थियो कार्यक्रम बढी राप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुसालको अध्यक्षतामा भएको थियो जिल्ला प्रहरीकाले चितोले विशेष कार सुरक्षा कार्यवा अभियान शुरू गरेको छ भरतपुर नगर क्षेत्रका विभिन्न ठाउँहरूमा हुने गैर कानूनी रोक्न प्रहरी गै विशेष कार सुरक्षा कार्य अभियान शुरू गरेको हो अभियानका प्रभावकारिताका विषयमा सहकर्मी ध्रुवराज खनालले चितनका प्रहरी परीक्षक दीपक कुमार थापासँग कुराकानी गर्नु भएको छ प्रस्तुत छ सोही कुराकानी जुन सुरु गर्नु भएको छ यो अभियान के का लागि अभियान समयमा मदिरा सेवन गरी सवारी दुर्घटना धेरै दुर्घटनाका क्रम बढे मदिरा सेवन गरेर त्यसलाई न्यूनीकरण गर्ने एउटा टार्गेट हो भने फुल उज्जत गरेर समूहगत रूपमा हिँडेर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 अस्सी नब्बेको हाराहारीमा हामीले चाहिँ रातको समयमा अहिले बिसवटा पोइन्ट यो हामीहरूको दैनिक एक स्थानमा हुँदैन यो अल्टरनेट हिजो एक स्थानमा चाहिँ पनि आज अर्को स्थानमा हुन्छ त्यो ऱ्यान्डमली हामीले अलग अलग स्थान चाहिँ हामीले यसलाई चाहिँ हामीले त्यो नगरपालिका क्षेत्रलाई चाहिँ विशेष केन्द्रित गरेर कुन अलिक इफेक्टिभ हुने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 टमा हामीले अब यहाँले यो भरतपुरलाई नै केन्द्र बनाउनु भएको छ भरतपुर ती अपराध गर्ने स्थान हो बढी दुर्घटना हुने स्थान हो त्यसैले भरतपुरलाई यहाँले केन्द्र बनाउनु भयो अन्य ठाउँमा चाहिँ कस्तो पाउनु भएको छ यो अवस्था यस्तो छ तपाईँको पहिलो त कुरो यो सदरमुकाम पर्यो लार्ज पपुलेसन पनि पर्यो अलिकति क्रिमिनल एक्टिभिटीमा संलग्न बढी मान्छे इन्भल्भ हुने ठाउँ पनि पऱ्यो बड़ी होटल रेस्टुरेन्ट बड़ी भइसकेपछि अलिकति त्यस्ता एरियामा बढी गतिविधि हुन सक्ने सम्भावित पनि हुने भयो यी सबैलाई मध्यनजर राखेर हामीले यसलाई पहिले टार्गेट गरेका छौँ यो निरन्तर हुँदै जान्छ बिस्तारै यो हामीले एक्सपान्ड गर्छौँ यो गरेर हामी टाढी खरेनी यो हाइवे ब्लकिङ पनि हामी यसलाई के आश गर्ने अनि जनता मलाई हिजो लगभग छ सातवटा फोन एउटा सर्वसाधारणको आएको छ हामीले दुई तिन ठाउँमा चेक पोइन्ट बाधा गर्दै हिँड्यौँ अत्यन्तै राम्रो लाग्यो भन्ने समेत मेसेज आयो ग्रिएनियरको पनि मलाई फोन आएको यो बहुत राम्रो काम गरिदिनु भयो तपाईँहरूले टाइममा जाड कारका दुर्घटनामा छोरा श्रीमान पर्ला भन्ने थियो तपाईँहरूले यसलाई नियन्त्रणता दिनु पऱ्यो अरू कन्टिन्यू को गरिदिनु पऱ्यो भनेर मलाई उहाँले बिहान पनि रिक्वेस्ट गर्दै हुन्छ दुई तिनवटा फोनबाट आउँदै क्रा बाकी समाचार मकवानपुर के बासामाड़ी में मा, दुई में रहकर जयलक्ष्मी क्रसरोद्योग में काम करने क्रम में एकजना मजदूर को जान गई क्रसर उद्योग में ढुंगा झारने क्रम घाइते भैया बसामाड़ी दुई का उमेश लामा को हेटवड़ा अस्पताल में उपचारक क्रम में जान गई हो ढुंगा झारने क्रम में लड़े लंभीर घाइती प्राधिकरणका कर्मचारीले व्यवस्थापन समूहका सदस्यहरूलाई कार्यालय प्रवेशमा अवरोध सिर्जना गरेका छन् रत्न पार्क स्थित कार्यालयमा पाँच सय संगठनका कर्मचारी युनियनको अगुवाईमा घेराउ भएको छ प्राधिकरणका कार्यकारी निर्देशक सहित केही महाप्रबन्धक कार्यालय आएका छैनन् भने बिहान कार्यालय प्रवेश गरेका महाप्रबन्धक विभागीय प्रमुखलाई कर्मचारीले बाहिर निस्कन दिएनन् आन्दोलनकारीले कार्यालय परिसरभित्र रहेका प्राधिकरण गाडीमा गाडीलाई समेत निस्कन दिएका छैनन् कर्मचारीले त्रिसुलीको क्षमता साठी मेगाटबाट नब्बे मेगाट पुर्याउने निर्णय रद्द गर्न माग गरेका छन् परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा ढिलोमा असारको पहिलो साताभित्रमा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ उत्तर परीक्षण सकेर स परीक्षणको काम भइरहेको परीक्षण नियन्त्रण खगराज बरालले जानकारी दिनुभयो त्यसमध्ये दुईवटा केन्द्रको मात्रै उत्तर पुस्तिका आउन बाँकी रहेको उहाँले बताउनुभयो गत चैत्र एकदेखि सुरु भई नौ गते सम्पन्न भएको अन्ठाउन्नवटा विषयको उना असीऔ संस्करणको एसएलसी परीक्षामा पाँच लाख परीक्षार्थी तिका साक्षण भएको थियो यसपटकको एसएलसी परीक्षामा नियमित तर्फ चार र पूर्व पुनः परीक्षा एक्जाम तर्फ एक जना सहभागी भएका छन् गत वर्ष जेठको एकतिस गते नतिजा सार्वजनिक भएको थियो हप्ताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपियाँ घटेर कारोबार भएको छ नेपाल सुनसादी व्यवसाय महासङ्घले आजको लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार तोकेको तो छ गत शुक्रबार एकै दिन तोलामा साढे एघार बढेर बाहन्न हजार कारोबार भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा छिटो छिटो आइरहेको छ नेपाली बजारमा अन्तर्राष्ट्रिय बजार मूल्यले प्रत्यक्ष प्रभाव पार्ने हुँदा सुनको भाव स्थिर रहन नसकेको आज तेजा बेसुनको मूल्य पनि तोलामा हजार रुपियाँ घटेर एकाउन्न हजार एक सय रुपियाँमा कारोबार भएको छ आज चाँदीको मूल्य पनि तोलामा उन्नाइस रुपियाँ घटेको छ महासंघका अनुसार बजारमा चाँदी तोलाको आठ सय सत्तरी रुपियाँमा कारोबार भइरहेको छ अबकी केही छोटा खबरहरू रुकुमको पश्चिमी गाविस सह पुम काँडामा भेरी नदीले बगाएर दुईजनाको मृत्यु भएको छ रुकुम पुर्तिम काँडादेखि छिमेकी जिल्ला जाजरकोट जाने क्रममा बाटोमा पर्ने भेरी तर्ने क्रममा नदीले बगाएर रुकुम पुर्तिम काँडाका वर्ष निर्मला पुन निर्मला पुन र सत्ताइस वर्ष देगवीर पुनको मृत्यु भएको हो काभ्रेमा दुई जनामा एचआइबी संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको छ एचआइबी एड्सको क्षेत्रमा कार्यरत संस्था प्लस नेपालका अनुसार हालसम्म काभ्रेमा दुई सय उना पचासजना संक्रमित सार्वजनिक रूपमा सम्पर्कमा आएका हुन् र बहुविवाह गरेको आरोपमा सप्तरीमा एक युवक पक्राउ परेका छन् श्रीमती विष्णु देवी मण्डलको उजुरीको आधारमा पत्थर गाडा गाविस साथ लक्ष्मणपट्टिका वर्ष अरूण कुमार मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ माओवादीको विभाजन भ्रम मात्र हुन सक्ने कंग्रेस उपसभापति रामचन्द्र पौडेलको आशंका प्रति तपाईँ के भन्नुहुन्छ ए त्यस्तै लाग्छ बी आशंका मात्र रसी माओवादीलाई गिराउने काम तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए त्यस्तै लाग्छ भन्नेमा बत्तीस प्रतिशत आशंका मात्र भन्नेमा पैतिस प्रतिशत माओवादीलाई गिराउने काम भन्नेमा तेत्तिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ कंग्रेस एमालेको आलटालका चुनावको मिति तोक्न नसकेको भन्ने माओवादी अध्यक्ष प्रचण्डको आरोप्रति तपाईँको विचार के छ ए पछिल्लो गतिविधिले त्यस्तै देखाउँछ बी आफू पञ्चने काम र सी आरबको राजनीति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 अब पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ़ हेटा वीरगंज सडक खण्ड खुला रहेको छ नारायणगढ़ मुगलिन सडक खण्ड मुगलिन ओबसे काठमाडौँ सडक खण्ड मुगलिन्दमोली पोखरा सडक खण्ड र नारायणगढ़ प्रासी बोटो सडक खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफिक ख़बार। ट्राफिक ख़बार।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 विदेशका समाचार चरमपन्थी संगठन अलकादाको रासायनिक हतियारको प्रयोग तथा तस्करी सम्बन्धी योजनालाई विफल बनाएको इराकी अधिकारीहरूले दावी गरेका छन् सोसम्मले युरोप तथा उत्तरी अमेरिकामा हतियारको तस्करी गर्ने गरेको खुलासा भएको छ इराकी रक्षा मन्त्रालयका प्रवक्ता मोहम्मद अल अस्करीका अनुसार सैनिकको गोप्य स्रोतबाट रासायनिक हतियार निर्माण गर्ने तिन वर्कसपमा कब्जा गरिएको छ ती वर्कसपमा नर्भग्यास जस्ता रासायनिक हतियारहरू तयार गरिँदै थियो इराकी सैनिकले रिमोटबाट चल्ने खेलौना विमान पनि नियन्त्रणमा लिएको जनाएको छ सो खेलौना विमानले डेढ किलोमिटरको दूरीबाट पनि आक्रमण गर्न सक्ने बताइएको छ इरानका राष्ट्रपति मोहम्मद अहम दिनेजहा तथा सरकारका उच्च अधिकारीहरू ठूलो दुर्घटनाबाट जोगिएका छन् इरानको उत्तरी क्षेत्रको भ्रमणको लागि निस्किएका उनीहरू चढ़ेको हेलिकप्टर हिमाली क्षेत्रमा पुगेपछि समस्या आएको थियो हेलिकप्टरका चालकले सुरक्षित अवतरण गरेकै कारण ठूलो क्षति नभएको राष्ट्रपतिको वेबसाइटमा उल्लेख गरिएको छ राष्ट्रपतिसहित सरकारका प्रतिनिधिहरू देशका तीन ठूला योजनाको निरीक्षण गर्न गएका थिए जहाजमा समस्या आएपछि राष्ट्रपति लगायतका अन्य प्रतिनिधि सड़क मार्गबाट राजधानी तेह्रान फर्किएका छन् मन्द्र क्लब समूह एक विजेता बन्दै गोर्खा कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ झापाको मुनाल क्लबलाई दुई एकले हराउँदै म समूह विजेता बनेको हो महचिन्द्रको जितमा विशाल राई ए र सर्वोत्तम तुराधरले गोल गरे भने मुनालको लागि भने दिनेश कार्कीले एक मात्र गोल फर्काए संरचरणमा अपराजित मछिन्द्रले पहिलो खेलमा सरस्वतीलाई र दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ए डिभिजन लिग जिल्लालेग विजेता मनालले भने संरचणमा दुई खेलमा हार बिहोऱ्यो भने एकमा बराबरी खेल्यो यसैगरी अहिले जारी पुलिस र सरस्वतीको खेल भने क्वार्टर फाइनल पुग्नका लागि दुबई टोलीलाई महत्त्वपूर्ण छ यो खेलमा सरस्वतीलाई बराबरीमा रोके पनि पुलिस क्वार्टर फाइनलमा पुग्नेछ तर सरस्वतीलाई भने क्वार्टर फाइनल प्रवेशका लागि पुलिसलाई आज हराउनु बाध्यता रहेको छ यसबिच अन्ठाउन्न मिनटको खेल, खेल समाप्त हुँदासम्म पुलिस र सरस्वतीबीचको खेल एकीको एक बराबरीमा चलिरहेको छ सरस पुलिसका लागि हेम तामाङले उनपचासौँ मिनटमा गोल गरे पनि त्यो धैर्यता सरस्वतीको लागि टङ्क टङ्कु लिम्बुले 54 मिनटमा गरेका छन् जो नेपाल रककूद पत्रकार मंच ने फलसर स्पोर्ट्स अवाड़ का वर्ष को लोकप्रिय खिलाड़ी को मनोनयन सावजनिक गरेको दुई हजार उन्स्तरी में पांच चर्चित खिलाड़ी मनोनयन में पड़े मनोनयन में पर्ने नेपाली राष्ट्रीय क्रिकेट टीम का कप्तान पार्श्व खड़काी राष्ट्रीय फुटबल टोली का मिडफीडर जगजित श्रेष्ठ पौड़ी का शिरीष गुरुंगशोक झर्ना गुरुंग एथलेटिक्स की चौधरी रहता मनोनयन में परग पांच खिलाड़ी मध्य एसएमएस मफत सबैभन्दा बढी मत प्राप्त गर्ने एकजनालाई वर्षको चर्चित खेलाडी घोषणा गरिने नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ मञ्चले आज पत्रकार सम्मेलन गरी मनोनयनमा परेका जना मध्ये सर्वाधिक मत ल्याउनेलाई चर्चित खेलाडीको घोषणासँगै एउटा पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ वर्षको चर्चित खेलाडी विधामा मनोनयन गर्दा खेलाडीको प्रदर्शनलाई आधार बनाइएको मञ्चका महासचिव महेश आचार्यले जानकारी दिनुभयो पुरस्कार विश्व खेलकुद पत्रकार दिवसको अवसरमा आगामी असार अठार गते प्रदान सरकार बनाउँदा भएको एघार नगर्ने कार्यदलको निर्णय निर्वाचनको मिति भोलि तोक्नेचण्डको दावी नारायणहेटी दरबार हत्याकाण्ड भएको आज बाह्र वर्ष पुरा घटना दिपेन्द्रले घटाएको भने पनि अझै रहस्यमय पूर्वी चितवनको कुम्रोज गाविस नेपालकै पहिलो नमुना गोबरुजका एक हजार अलकायदाको रासायनिक हतियारको प्रयोग तथा तस्करी सम्बन्धी योजनालाई विफल बनाएको इराकी अधिकारीहरूको दावी इरानका राष्ट्रपति अहमदिनेजा तथा सरकारका उच्च अधिकारीहरू ठूलो दुर्घटनाबाट जोगिए र पल्सर स्पोर्ट सवारका लागि लोकप्रिय खेलाडीको मनोनयन सार्वजनिक पाँच चर्चित खेलाडी मनोनयन स्तु सांझ पांच बजे कर्पण बुलेटिन सकियो सहकर्मी ध्रवास म समझना बिदा हो नमस्कार रेडियो अर्पण एक सौ चार फुटलो पांच मेगा चर्चित नेटवर्क सहकार में घटना परिस्थिति